तर भएका नियम कानूनमा बाँधिएर काम गर्ने अनि त्यही अनुसार आफ्नो जीवन अगाडि बढाउने ताखिर ताकिर आज हामी मुलुकको लोकतान्त्रिक पद्धतिमा उद्यमी व्यवसायीको भूमिकाका बारेमा सामग्री समेट्छौ यस विषयमा फ्याक्ट रिसर्च एण्ड एनालाइटिक्स नामक संस्था का महाप्रबंधक तथा लीड इंटरनेशनल का मार्केटिंग एण्ड रिशन डिक्टर मनीष झा संग हमीका तैयार पारिग्री प्रस्तुति में संभविक स्वतन्त्र प्रणालीमा सबै मानिस र समूहको संलग्नता लोकतान्त्रिक प्रक्रियाको लागि महत्त्वपूर्ण हुन्छ यो व्यापारिक समूहमा पनि लागु हुन्छ किनभने व्यापारिक समूहले एउटा सिङ्गो एकाइका रूपमा प्रजातान्त्रिक संस्कृति निर्माण गर्न सहयोग गर्न सक्छ यसको ठिक उल्टो यसले नकारात्मक क्रियाकलाप अङ्गालेर सीमित वर्गको मात्र हितमा काम गर्दा प्रजातान्त्रिक एवं लोकतान्त्रिक प्रणाली दूषित हुन पुग्दछ यसलाई हाम्रो मुलुकको अहिलेको अवस्थासँग तुलना गरौँ उद्यमी व्यवसायीहरू एक किसिमको वातावरण खोज्छन् जसले उनीहरूको व्यवसाय फस्टाउनमा मद्दत गरोस् लगानीको सुरक्षा निजी सम्पत्तिको सुरक्षा विदेशी लगानी अनि प्रविधिभित्र आउन सजिलो वातावरण दक्ष कामदार कामदारको हक हित संरक्षण कर सम्बन्धी सजिलो नीति यस्ता थुप्रै कुराहरू हुन्छन् जसले उद्यमी व्यवसायीलाई फस्टाउन सहयोग गर्छ कतिपय कुरामा हाम्रो सरकारी व्यवस्था अरू मुलुकको भन्दा राम्रै छ तर अझै पनि यस्ता धेरै विषयहरू छन् जसलाई सरकारले अझ गम्भीरताका साथ सम्बोधन गर्न बाँकी छ ट्रेड युनियनबारेको मुद्दा यस्तै विषयहरूमध्येको एउटा हो असमय हुने बन्द हडताल अर्को यस्तै विषय हो स्वच्छ र सफा व्यापारिक वातावरणले उचित प्रतिस्पर्धालाई बढावा दिन्छ व्यापारिक भिन्नतालाई सम्मान गर्छ र बहुलवादलाई प्रोत्साहन दिन्छ यसले लोकतान्त्रिक प्रणाली मुलुकमा संस्थागत गर्न योगदान दिन्छ जसको बदलामा सबै जनताले गरी खाने मौका र अवसर पाउँछन् आफ्नो चाहनाले उद्यममा भाग लिन सकिन्छ मानिसहरू कुनै डर बिना जिम्मेवार र उन्नतिशील बन्न सक्छन् र आफ्नो जीवनको स्तर सुधार्न सक्दछन् अहिले हुनै लागेको निर्वाचनको कुरा गर्ने हो भने यसले जनताको प्रतिनिधित्वलाई दर्शाउँछ यसैले यसमा सबै वर्ग समूहको प्रतिनिधित्व हुनु आवश्यक छ लोकतान्त्रिक प्रणालीमा व्यक्तिगत स्वतन्त्रताको सम्मान हुन्छ तर समूहगत हितको बारेमा सोच्नु र काम गर्नु यसको विशेषता हो यसैले व्यापारिक समूहले अहिले आफ्नो वर्गको हितलाई ध्यानमा राखेर रा, काम गर्न सकेन र व्यक्तिगत फाइदामा नै अल्मलियो भने केही समयका लागि फाइदा हात लागेको देखे पनि कालान्तरमा यसले समग्र उद्योगको प्रतिस्पर्धात्मक उद्यमशीलतालाई नोक्सान पुर्याउँछ मुलुकमा भएका सबै समस्याको स्रोत राजनैतिक दल हो राजनैतिक दलकै कारण सोचेको चाहेको प्रगति गर्न नसकिएको भनेर पन्चिन खोजियो भने यसले प्रगतितर्फको बाटो रोक्छ अनि धेरै समस्या भए अनि अब त समाधानका लागि हामी नै लाग्नुपर्छ भनेर सोच्नु एक किसिमले त ठिकै होला तर जसले जे कामको जिम्मेवारी पाएको हुन्छ उसैले आफ्नो जिम्मेवारी सही किसिमले वहन गर्नुपर्छ र अरू शक्तिहरूले पनि जिम्मेवारीबाट पन्चिनेहरूलाई होसियार बनाउनुपर्छ यदि मुलुकमा सबै नेता नै ने हुने सबैले योजना नै मात्र बनाउने हो भने काम गर्ने कसले यसैले अहिले निर्वाचनको संहारमा मुलुक रहेको बेला सबैले आफ्नो जिम्मेवारी बुझी आवश्यक भूमिका निभाउने हो भने यो हामी सबैको भविष्यको लागि एउटा सार्थक प्रयास हुनेछ अहिले नजिकै गरेको संविधान सभाको निर्वाचनको चहल चारैतिर अनुभव गर्न सकिन्छ हाम्रो मुलुकमा दलहरू पनि जनताको विश्वास जित्न सकेसम्म प्रभावशाली घोषणापत्र ल्याउने होडमा छन् अनि मतदाता शिक्षा मार्फत जनतालाई पनि सही किसिमले सही उम्मेद्वार बारे जानकारी दिन सरकारी र निजी सङ्घ संस्था लागिपरेका छन् यस्तोमा उद्यमी व्यवसायी मात्र यो चुनावी चहल किन टाढा रहन्थे अहिले त एकै व्यापारी खरानाका सदस्यहरू विभिन्न दलमा आवद्ध भएर चुनावी मैदानमा उत्रने तयारी गरिरहेका खबरहरू पनि पढ्न सुन्न पाइएको छ यसै गरी नाम चलेका व्यवसायीहरू पनि विभिन्न दलमा आफ्नो उम्मेदवारीका लागि मोल मोलाइ गरिरहेको भन्ने खबर पनि बाहिर नआएको होइन यसलाई एक किसिमले हेर्ने हो भने उद्यमी व्यवसायमा रहेको असुरक्षाको भावना हो र अहिले आफ्नो लागि केही नगर्ने हो भने भोलि व्यवसाय सञ्चालनमा संकट आउला भन्ने सोच हावी रहेको बुझ्न सकिन्छ अर्कोतिर फेरि उद्यमी व्यवसायी आफै नीति निर्माण तहमा नपुग्ने हो भने व्यवसायअनुकूल वातावरण बनाउन अझै गाह्रो होला भन्ने मनस्थिति रहेको पनि बुझ्न सकिन्छ तर समस्या समाधानका लागि रहेका निकाय र व्यक्तिहरूले सही काम गर्न नसकेको बेलामा ती निकाय वा व्यक्तिलाई घचघच्याउनु अनि खबरदारी गर्नुको सट्टा आफैले समस्याको समाधान गर्छु भनेर हिँड्ने हो भने कहाँ कहाँ जाने त भन्ने विचार पनि रहेको पाइन्छ आज हामी यही सन्दर्भमा FACTS, Research and Analytics नामक संस्थाका महाप्रबन्धक तथा लिड इन्टरनेसनलका मार्केटिङ एण्ड रिलेसन डिरेक्टर मनिष झासँग कुराकानी गर्छौं ज में अध्यापन समेत भाय का को सब्बै भन्दा पहिले वहाले झाड़का जन आंदोलन पुलिस अवस्था जेक्नोलॉजिकल इंप्रुवमेंटिंगजी तर कल्चर वाइज हेर्ने हो भने र अप्रोच वाइज हेर्ने हो भने खासै चेन्जेस भएको छैन जस्तै मार्केट कल्चर जहिले पनि उद्योगको कुरा र कुनै पनि इकोनोमिक सेक्टरको कुरा गर्दा म चाहिँ फर्स्ट प्रायोरिटीमा मार्केटलाई राख्छु किनकि मार्केट नभइकन यो दुइटै कुरा हुँदैन त्यसैले गर्दा मार्केटमा मार्केटको कल्चर हेर्ने भने चाहिँ खासै चेन्जेस आएको छैन त्यसमा पनि सर्भिस इन्डस्ट्रीमा हेर्ने हो भने त झन् नेगेटिभ नै भएको छ त्यसैले टेक्नोलोजी मात्रै डेभलप भएको छ कल्चर एप्रोच चाहिँ नेगेटिभ नै भएको छ यो बिचमा पाँसठी त्रिसठीको आन्दोलन पश्चात हुनुपर्दा यसलाई अलिकति अझ प्रस्ताइ दिन सक्नुहुन्छ जस्तै नेपालको स्ट्रेन्थ भनेको प्रडक्सन होइन नेपालको स्ट्रेन्थ भनेको सर्भिस इन्डस्ट्री हो जस्तै हामीले इकोनोमिक सेक्टरमा हेर्दाखेरि पनि अरू अहिले जिडिपी पनि हेर्दाखेरि जस्तै हाम्रो टुरिज्म र इन्टरनेसनल मा जाने हाम्रो फरेन इम्प्लोइमेन्ट अपर्च्युनिटीको लागि जाने मान्छेहरू र यहाँको हस्पिटालिटी इन्डस्ट्री अरू एयरलाइन्सहरू यिनीहरू भयो सो ओभरअल इकोनोमी तपाईँले नेपालको हेर्ने हो भने यहाँ प्रडक्सन भन्दा पनि सर्भिस इन्डस्ट्री हाभी छ त्यस्तो बेलामा चाहिँ हाम्रो एप्रोच हाम्रो एटिच्युड त सर्भिस ओरिएन्टेड हुनुपर्छ नि हामीले राम्ररी हाँसेर सर्भिस दिन सक्नुपर्छ तर बासठी त्रिसठीको आन्दोलन पश्चात त्यो पोलिटिकल चेन्जेसपछि हामीलाई त्यो कुरा झन् सिकाउनु पर्ने तर त्यसमा पनि हामीलाई अधिकार खोज्ने तरिका मात्र सिकाइयो त्यसमा मोर रेस्पोन्सिबल हुनुपर्छ हामी भन्ने कुरा चाहिँ सिकाइएन कसैले पनि सिकाएनन् जस्तै रेस्टुरेन्टमा जाँदाखेरि हेर्नुहोस् पहिलाभन्दा अहिले अलि रिड बिहेभियर देख्न सकिन्छ किनकि उनीहरू त्यहाँ पनि अधिकार खोज्छन् तर यो बुझ्दैनन् कि रेस्टुरेन्टमा सर्भिस दिने मान्छेले जति हाँसेर सर्भिस दियो त्यति उसलाई बेनिफिट हुन्छ भन्ने कुरा म नेपालको धेरै ठाउँमा ट्राभल गरिरहेको हुन्छु धेरै ठाउँमा मैले देखेको छु कि त्यो हाँसेर सर्भिस दिने पानी चाहिँ पहिला जस्तो छैन अलि हराएको के के छ यो दसैँकै केसमा केही ठाउँमा सपिङ गर्न जाँदाखेरिको अनुभव मलाई यो सामान चाहिएको छ भनेर भन्दाखेरि तपाईँ आफै हेर्नुहोस् होइन भने जस्तो गर्छ त्यस्तो बेलामा जसले त्यसरी एटिच्युड भयो भने मार्केट कल्चरलाई चाहिँ त्यो राम्ररी मानिँदैन त्यसैले गर्दा मलाई जहाँसम्म लाग्छ सर्भिस ओरिएन्टेड इकोनोमी भएको कन्ट्रीमा एटिच्युड पनि सर्भिस ओरिएन्टेड हुन एकदमै जरुरी छ चा। जुन चाहिँ बासठी त्रिसठीको आन्दोलन पश्चात नेगेटिभ देखिन्छ अब यसरी हेर्दाखेरि त प्रविधि भित्रियो होइन प्राविधिक रूपमा हामी अगाडि बढ्न थाल्यौँ सुरु गर्यौँ तर व्यवहार र सामाजिक रूपमा चाहिँ हामी पिछडिँदै गएको भनेर भन्न सकिन्छ त्यसो भए हो अब यसलाई कसरी सुधार्ने त यो त राजनैतिक कुरा भन्दा पनि अघि भने जस्तै व्यवहारिक र सामाजिक कुरा भयो व्यवहारिक कुरा हो सामाजिक कुरा पनि हो तर यसको यसमा प्रभाव पार्ने कुरा डाइरेक्टली इफेक्ट पार्ने कुरा चाहिँ गरेको छ जस्तै सर्भिस इन्डस्ट्रीको सबै ठाउँमा तिमीहरू मोर रेस्पोन्सिबल भएर काम गरियो भने अझै हाँस्न सिक्यौ भने चाहिँ प्रडक्टिभिटी हाई हुन्छ मा कस्टमरहरू मोर सेटिस्फाइड हुन्छन् भन्ने कुरा सिकाउने ठाउँमा चाहिँ तिमीहरूले युनियन खोल्नुपर्छ तिमीहरूको अधिकारको लागि लड्नुपर्छ भन्ने कुरा सिकाइयो त्यसले गर्दाखेरि त्यो चेन्जेस आएको भनेको व्यवहारिक र सामाजिक कुरा हो तर चेन्जेस आउने कारण चाहिँ राजनीतिक परिवर्तन हो त्यसैले गर्दा राजनीतिक परिवर्तन नै खराब भन्न चाहिँ भन्न खोजेको होइन तर त्यसले सिकाउने गुण र अवगुणहरू चाहिँ एकदमै जुन चाहिँ नेपालको सर्भिस इन्डस्ट्री ओरियन्टेड को लागि अब हामीले एकातिर भन्छौँ नि जस्तो मानिसहरूमा राजनैतिक ज्ञान हुनु राजनैतिक चेतना आउनु यसले त राम्रै गर्छ देश विकासमा पनि मानिसको जीवनस्तरलाई राम्रो बनाउनुमा पनि भनेर तर अहिले यहाँले जुन कुरा भन्नुभयो नि राजनैतिक सचेतना गलत किसिमले हामीमा आयो भनेर भन्ने त त्यसरी बुझ्ने अब हेर्नुहोस् म एउटा तपाईँलाई कम्पेरिजन देखाउँछु लास्ट इयर लास्ट टाइमको कन्स्टिट्युसन को इलेक्सन बेलामा मोस्ट अफ द पोलिटिकल पार्टीको एजेन्डा नै प्रब्लम प्रब्लम प्रब्लम मात्र थियो उनीहरूको एजेन्डा नै के थियो भने प्रब्लम कहाँ कहाँ छ भन्ने कुराहरू उनीहरूले आइडेन्टिफाई गरेका थियो त्यसलाई लिस्ट आउन गरेको थिएँ र त्यसलाई नै उसले आफ्नो पोलिटिकल एजेन्डा बनाएको थियो तर पोलिटिसियनहरू भनेको जहिले पनि प्रब्लम आइडेन्टिफाई गर्ने मान्छे होइनन् उनीहरू सल्युसन प्रेजेन्ट गर्ने मान्छे पनि हुनुपर्छ होइन त्यसैले गर्दा मान्छेले जहिले पनि प्रब्लम आइडेन्टिफाई गर्यो र त्यसलाई लिस्ट आउन गरेर प्रेजेन्ट गरेर त्यसलाई नै पोलिटिकल एजेन्डा वा सोसल एजेन्डा बनायो भने उसको टार्गेट ग्रुपले पनि त्यही अप्रोच सिक्छ उसले पनि प्रब्लम जहिले पनि प्रब्लम सो गर्ने सिक्छ तर यसपालि हामीले सल्युसनको चर्चा गर्नु जरुरी छ जस्तै पहिला सङ्घीयताको विषयमा जातीयताको विषयमा पहिलाको संविधान सभाको मेजर एजेन्डा थियो भने अहिले निर्वाचनको एजेन्डा चाहिँ प्रायःको इकोनोमिक भइरहेको छ होइन तिनवटा पार्टीले त बन्द हडताल गर्दिन भनेर मेनिफेस्टोमा लेखिसक्यो भनेपछि योपालिको इलेक्सनबाट त्यो पोजिटिभ चेन्जेस चाहिँ एक्सपेक्ट गर्न सकिन्छ तर लास्ट टाइमको इलेक्सनले चाहिँ प्रब्लम मात्र आइडेन्टिफाई गर्ने बानी सिकायो प्रब्लम भनेकै निगेटिभ मात्र हो होइन तपाईँ एज अ म्यानेजर जहिले पनि प्रब्लम मात्र आइडेन्टिफाई गर्नुहुन्छ भने युआर नट गुड म्यानेजर यु सुड हेभ पहिचान सही व्यवस्थापकले हजुर पोलिटिकन वा म्यानेजर वा लिडर भनेको तर हाम्रो लिडरसिपले हाम्रो सोसाइटीलाई सिकाएको पोलिटिकल एजेन्डा भनेको प्रोब्लम आइडेन्टिफाई गर्न मात्र सिकायो टिफाई गरेर त्यसमा काम गर्न सिकाइसकेको छैन उद्योग व्यवसाय र राजनीति भनेको हुने हो त होइन त्यसलाई छुट्याएरै पनि हेर्न सकिँदैन र दुइटैमा कल्चरवाइज धेरै समानता पनि भेटिन्छ जस्तै एउटा स्टेटमेन्ट म जहिले पनि युज गर्ने गर्छु कुनै पनि समाजमा प्रब्लम सल्भ गर्नु छ भने पोलिटिसियनलाई त्यो समाजबाट हटाइदियो भने फिफ्टी पर्सेन्ट प्रब्लम सल्भ हुन्छ अरे तर बाँकी फिफ्टी पर्सेन्ट प्रब्लम सल्भ गर्नको लागि त्यही पोलिटिसियनलाई ल्याउनुपर्छ होइन त्यस्तो भनिन्छ त्यसैले गर्दा मलाई यो इकोनोमी इकोनोमिक डेभलपमेन्ट चाहिँ पोलिटिकल डेभलपमेन्टबाट कम्प्लिटली छुट्याएर हेर्न सकिँदैन त्यो चाहिन्छ ज जस्तै यसरी हेर् हेरौँ न कुरा जस्तै मार्केटको जुन प्र्याक्टिस कल्चर छ त्यो र डेमोक्रेसीको कल्चरमा पनि फन्डामेन्टल प्रिन्सिपल वाइज धेरै सिमिल्यारिटिज देख्न सकिन्छ जस्तै रुल अफ ल मार्केटमा पनि हुन्छ पोलिटिक्समा पनि हुन्छ फ्रिडम अफ एक्सप्रेसन मार्केटमा पनि हुन्छ जसले गर्दा मान्छेले आफ्नो विज्ञापन गर्न पाइरहेको हुन्छ आफ्नो उसले मेरो प्रडक्टमा के राम्रो छ एड्भान्टेजहरू उसले प्रमोट गरिरहेको हुन्छ र त्यसरी नै पोलिटिक्समा मेरो पार्टीमा के राम्रो छ भने उसले फ्रिडम अफ एक्सप्रेसन युज गरेर आएको हुन्छ रुलर दुइटैमा हुन्छ प्लुरलिजम दुइटैमा हुन्छ पोलिटिकल पार्टी पोलिटिकल एजेन्डामा कहिले पनि एक्लै हुँदैन अब प्लुरालिज्म उसले एक्सेप्ट गर्नै पर्छ त्यसरी नै मार्केटमा पनि एउटा प्रडक्ट मात्र रहेसम्म मा डेभलप हुँदैन धेरै प्रडक्टहरू चाहिन्छ नै त्यहाँ जति धेरै प्रडक्ट भयो त्यति बेनिफिट पाउँछ टार्गेट कस्टमरले र दुइटैमा राइट्सको कुरा पनि आउँछ पोलिटिक्समा पनि उसको एजेन्डा उसको म्यानिफेस्टो र उसको अब्जेक्टिभ उसको राइट्स हुन्छ त्यो पोलिटिकल पार्टीको त्यस्तै मा पनि जुन म्यानुफ्याक्चरर हो वा सर्भिस प्रोभाइडर हो उसको प्रडक्टप्रति उसको राइट्स हुन्छ भनेको हामीले यसरी हेर्दाखेरि डेमोक्रेसीको फन्डामेन्टल प्रिन्सिपल र मार्केटको फन्डामेमेन्टल मा पनि धेरै सिमिल्यारिटिजहरू हामी देख्न सक्छौँ सो यसलाई छुट्याएर हेर्न चाहिँ अलिक गाह्रै हुन्छ डेभलपमेन्टको लागि एटलिस्ट अब त्यसो भए अहिलेको अवस्थामा होइन जब संविधान सभा निर्वाचन पनि एकदमै नजिकै छ जति पनि अहिले यो सङ्क्रमणकालीन अवस्था अनि यो सङ्क्रमणकालीन अवस्थाले उद्योग व्यवसायमा ल्याएको समस्या यो सबै कुराको समाधानको लागि निजी क्षेत्र आफै चुनावी मैदानमा होमिनु यो नै हो त समस्याको समाधान होइन सबै कुराको समाधानको लागि सबैले नै गर्नुपर्छ भन्ने छैन जस्तै म एउटा इक्जाम्पल दिन चाहन्छु मेरो एकजना चिनेको भाइ थियो ऊ स्कुल पढ्दाखेरि स्कुलको व्यवस्थापनबाट ऊ खुसी नभइकन उसले चाहिँ म अब स्कुलको हेडमास्टर बन्नु पर्ला अनि म समाधान गर्छु होला सबै समस्या भन्ने सोच्थ्यो पछि कलेज लाइफमा गयो त्योभन्दा अगाडि सिडिओ अफिसमा गएर नागिता लिन जाँदा त्यहाँको व्यवस्थापनदेखि ऊ एकदमै फर्स्ट एड भएर अब म सिडिओ बन्नुपर्छ अनि व्यवस्थापन गर्छु भनेर भन्यो त्यसपछि ऊ कलेज लाइफमा गयो कलेजको व्यवस्थापन पनि उसले राम्रो देखेन अब म चाहिँ स्टुडेन्ट युनियनको पोलिटिसियन बन्नु पर्ला स्टुडेन्ट युनियनको लिडर बन्नु भनेर उसले सोच्यो त्यहाँ अनि म ठिक पार्छु सबैलाई भनेर भन्यो त्यसरी गर्दा गर्दै हरेक स्टेपमा उसले चाहिँ अब म यो गर्छु र यसलाई म सुधार्छु भनेर भन्यो तर लास्टमा उसले केही गर्न नसकेर ऊ विदेश अहिले पनि विदेशमै छ भनेपछि तपाईँले हरेक चिज मैले नै सम्हाल्नुपर्छ र मैले नै गर्नुपर्छ भनेर ट्राई गर्नु हुँदैन होइन त्यसैले गर्दा मलाई लाग्छ बिजनेस कम्युनिटीले यदि चाहन्छ यो सिस्टम राम्रो होस् र एटलिस्ट मार्केट बेस्ड इकोनोमी चाहिँ राम्ररी स्मुथली जाओस् भन्ने उनीहरूले चाहन्छ भने उनीहरू आफै पनि सुध्रिन जरुरी छ नि भनेपछि हरेक हरेक समस्या चाहिँ पोलिटिक्सबाटै आएका होइनन् हामीले आफ्नो एटिच्युड आफ्नो पर्सेप्सन र कल्चर पनि चेन्ज गर्न जरुरी छ तर यहाँ त कार्टेलिङदेखि लिएर त्यो सिन्डिकेटदेखि लिएर सबै प्राइभेट सेक्टर नै आफै पनि नराम्रो प्र्याक्टिसमा इङ्गेज भएको ठाउँमा दे क्यान बी बेटर पोलिटिसियन भन्ने वीर एक्सपेक्ट द्याट होइन अब यहाँले त फेरि व्यवहार परिवर्तनकै कुरा गर्नुभयो होइन यो मानिसहरूको व्यवहार परिवर्तन सोच परिवर्तन भन्ने कुरा त फेरि एकदमै जटिल विषय पनि भयो एकदमै हामी चुनावको नजिक छौँ नि त होइन यस्तो बेलामा उद्यमी व्यवसायहरूले कस्तो भूमिका खेल्न आवश्यक तपाईँ देख्नुहुन्छ त ताकि यो चुनावी चहल पहलमा पनि सहभागी होस् अनि यसबाट सकेसम्म बढीभन्दा बढी लाभ पनि उहाँहरूले पाउनुहोस् उहाँहरू यो चुनावी जुन यो चहल छुट्दा पनि नछुटोस् तर फाइदा पनि होस् कस्तो खालको एउटा चा। कुरा चाहिँ तपाईँले भन्नुभएको फर्स्ट पोइन्टमा जाँदाखेरि कुनै पनि कन्ट्रीमा यदि इलेक्सन भइरहेको छ भने र त्यो कन्ट्री डेमोक्रेटिक पोलिटिकल प्र्याक्टिसमा छ भने कुनै पनि अङ्ग चाहिँ चुनावमा हुमिन जरुरी नै छ कोही पनि लिस एटलिस्ट भोटर लिस्टमा भएको अठार वर्षभन्दा धेरैको मान्छे चाहिँ चुनाव लाग्नै पर्छ त्यो मान्छेलाई त्यो भनेको झन् कल्चर हो त्यहाँ किनकि मेरो देशमा इलेक्सन हुँदैछ म चाहिँ प्राइभेट सेक्टर वर म स्टुडेन्ट म चाहिँ अरू कुनै सेक्टरको हो मलाई यसले छुँदैन भन्न मिल्दैन किनकि एकचोटि हामीले राम्रो डिसिजन गरेर पाँच वर्ष हामीले बसाउनु नपर्ने हो त्यसैले प्राइभेट सेक्टरलाई इलेक्सन लाग्न एकदमै जरुरी छ त्यो राम्रो कुरा हो सेकेन्ड कुरा उनीहरूले पोलिटिकल पार्टीभन्दा पनि इन्डिभिजुअलहरू को हाम्र को हाम्रो लागि राम्रो हुन्छ कसले इकोनोमी बुझाएको छ मार्केट इकोनोमी बुझेको छ कसले हाम्रो देशको पोटेन्सियल फ्युचरलाई अन्डरस्ट्यान्ड गरेको छ भन्ने कुरा बुझेर उनीहरूलाई सपोर्ट गर्ने किसिमले इलेक्सनमा सहभागी हुन हुनुभयो भने त्यो चाहिँ राम्रो प्र्याक्टिस हुन्छ जस्तो लाग्छ मलाई न कि कसले अब मलाई सभासदमा अप्रोच गर्छ वा कसले कुन पार्टीमा मेरो मान्छे चिनेको छ त्यो नसोचिदिएर हामीले राम्रो राम्रो इन्डिभिजुअलहरूलाई प्राइभेट सेक्टरले सपोर्ट गरिदियो भने राम्रो हुन्छ होला रिसर्च एण्ड एनालाइटिक्स नामक संस्थाका महाप्रबन्धक तथा लिड इन्टरनेसनलका मार्केटिङ एण्ड रिलेसन डिरेक्टर मनिष झासँगको कुराकानी वर्खर प्रस्तुत गर्यौं यो सँगै अघि बढौंको आजको अङ्कको हामी अन्त्यमा आएका छौं समृद्धि फाउन्डेशनको सहकार्यमा हामीले यो स्तम्भ तयार पारेका हौ भोलि कार्यक्रम सेवामा रोटरीमा अघि अर्को अङ्क लिएर फेरि आउनेछौं कार्यक्रमबारे थप जानकारी र कार्यक्रमका पहिलेका अङ्कहरू तपाईँ डब्लु डब्लुडब्ल्यु डट फेसबुक डट कम फोरवर्ड स्ल्यास क्यापिटल एजिआई क्यापिटल बिएडिएचएनमा सुन्न अनि डाउनलोड गर्न सक्नुहुन्छ